रामु आरामै आरामै छ कताबाट पो आउनु भयो फेरि पनि हाल्दिनँ कति भोट हालियो हालियो नेताहरू केही गर्दैन पहिला गलत मान्छे पनि छानिएका हुन सक्छन् धेरै कुरामा विचार गर्नुपर्छ यो त मौका पो हो त सही नेता छान्नलाई कसरी छान्ने त ल सैन्यता छान्न त हाम्रो हातमै छ नि त नैतिक चरित्रवान भएको हुनु पर्यो अनि हाम्रा कुरा सुनिदिनु हुनु पर्यो हाम्रा अगतिकार संविधानमा लेखिनु पर्यो नि त्यस्ता नेतालाई पो छान्ने हो हामीले नेता छान्नलाई गल्ती गर्यो भने फेरि पनि संविधान नबन्न सक्छ स्वच्छ तथा निष्पक्ष निर्वाचन कामुदायिक चार मेगा का हज दोलखा को प्रयास